Hello, hi, welcome on this program. This is time for Just For Enjoy. Right now, control room but uh, technically support Paira Eksu, technician partner Bishmus Rastaka, and this is me, yours Dilku Swathi Rajan Dilgurum, and you are listening Radio Arpond 104.5. Every Sunday 11, AM ko Arpond Khabar bachayani karta thamu program, Just For Enjoy ma, Just For Enjoy ma haami itha pailai. रईला संग सुनादौं जस्ते करी रिमिक संग सुनाद तपाईँ पनि आउनु सक्नुहुन्छ हाम्रो स्टुडियोको दुईवटा टेलिफोन लाइन तपाईँको लागि खुला गरेका हुन्छौँ त्यो लाइनमा आएर तपाईँसँग हामी एउटा टपिकमा कुराकानी गर्नेछौँ त्यो टपिकमा तपाईँले आफ्नो भ्यू आफ्नो विचार राख्न सक्नुहुन्छ आज पनि तपाईँको लागि एउटा टपिक लिएर आइसकेको छु निकै नै रमाइलो टपिक छ यो टपिकमा कुराकानी गर्नको लागि आउनु सक्नुहुन्छ अघि नै बनिसकेको छु जिरो अनि जिरो यो दुईवटा टेलिफोनमा आउनुहोला आजको लागि भन्ने टपिक रहेको छ तपाईँलाई एक दिनको लागि प्रधानमन्त्री बनाइयो भने तपाईँ के गर्नुहुन्छ इसारा मिलिरहेको छ कन्ट्रोल रुम साथी लाइनमा स्वागत गर्नुपर्ने हेलो नमस्ते भन्नुदेखि अधिकारी आराम हुनुहुन्छ खानपिन खानपिन अब तपाईँलाई एक दिनको लागि प्रधानमन्त्री बनाइयो भने तपाईँ पहिला के गर्नुहुन्छ मलाई यस्तो हो क्या अब यस्तो गर्छु उस्तो गर्छु भन्ने एउटा त्यो आशावादी कामहरू अब अहिले हाम्रो देशका नेताहरूले गरिरहनु भएको छ नि <laughs> त्यस्तो के एक दिनको लागि त झन् कुनै असम्भव केही गर्नै सकिँदैन पनि केही पनि गर्छ एउटा हजुरले भनिहाल्नु भयो टपिकको नाताले मात्रै होइन भन्सनले अब तपाईँ हामीले नै सुनेका छौँ हाम्रो बाबु बजीको मुखबाट पनि सुनेको छौँ एक दिन होइन एक फलले पनि धेरै कुरा गर्न सक्छौँ हामीले भनेर तर तपाईँलाई त एक दिनको लागि प्रधानमन्त्री बनाइएको छ के गर्नु होइन दादा यस्तो अब मान्छे भएर होइन अब के गर्न खोज्दाखेरि एउटा बाटोतिर बाटो चाहिँ देखाउन सकिन्छ होइन अब देशको अवस्था यस्तो छ कसरी जाने भन्ने कुरा एउटा भनौँ न तर केही वातावरण बाटो मात्रै देखाउन सकिन्छ त्यहाँभन्दा अरू केही गर्नै सकिँदैन जस्तो लाग्छ मलाई चाहिँ किन हुन त अब नसक्ने त ठाउँमा नपरिन्छ हो मान्छेलाई जो पनि होइन त्यही त तपाईँसँग पावर हुन्छ होइन पावरको सदुपयोग गरेर चाहिँ तपाईँ हामीलाई थाहा छ कि छ नि जुन जनताहरूले नै भनिरहेको छ नि अब जुनै नेताहरू पनि जस्ताको प्रस्तुत हो जुनै हामी केही गर्न सक्छौँ हामी यो पहिला भनिन्छ अब गिर्जा प्रसाद कोइराला भनेर नाम एकदम राम्रो चर्चित चुनेको मान्छे मान्छे पनि अलिक हो पनि वास्तवमा भन्दा हो पनि अब वीरेन्द्र भनिन्थ्यो होइन अब ज्ञानेन्द्र आउनुभयो ज्ञानेन्द्रलाई पनि हटाइयो वीरेन्द्र नै भएको भए पनि उहाँलाई त्यस्तो अवस्था चाहिँ हट्ने अवस्था चाहिँ बगेर आउने थियो होइन त्यस्तै लाग्छ मलाई खासै म त्यो केही सकिनँ केही बेर पछि एउटा रिमेक भर्सन नेपाली सङ्ग बजाउने सम्झन चाहनुहुन्छ हजुर मेरो सबैभन्दा साथी हुनुहुन्छ पवनजङ भण्डारी अनि तनाउको अर्को एकजना मेरो भाइ हुनुहुन्छ विकास कार्की अनि चेतनलाई मेरो स्पेसली बहिनी हुनुहुन्छ निरु अनि अर्को दिदी हुनुहुन्छ दिदीलाई पनि अनि अनि त्यसरी मेरो साथीहरू हुनुहुन्छ धर्मराज बस्नेत अनि नीलम अधिकारी भनेर चिन्ने सम्पूर्णलाई अनि हजुरलाई पनि धन्यवाद अनि त्यहाँ अर्पण एसनकै अर्को एकजना हुनुहुन्छ दादा सूर्य राईलाई पनि सम्झिरहेको चाहिँ है त कन्ट्रोल रुमबाट विष्णुजीले चाहिँ मलाई चाहिँ छैन भनेर भन्नुभएको छु त हुन्छ निलम अधिकारी जी। रेडियो अर्पण सुन्ने सबैलाई चाहिँ तपाईँको तर्फबाट यो गीत सुनाउनेछौँ अहिलेलाई भने छुट्टन्छौँ हस् नमस्कार शक्तिखोरबाट निलम अधिकारी आउनुभएको थियो कार्यक्रम जस्ट फर इन्जोयमा तपाईँ पनि आउनु सक्नुहुन्छ शून्य छपन्न पाँच त्रिसठी अनि शून्य छपन्न डायल गरेर अब भने तपाईँको लागि राख्दछु विशेष गरी निलम अधिकारीको लागि राख्दैछु रिमेक भर्सन तिते कजली त्यो गरायो तिते करेलीले रिमिक्स भर्सन राखेँ मैले डिजेन्ट रोसनको थियो तिते करेलीमा रिमिक्स कार्यक्रम जस्ट फर इन्जोयको यो एपिसोडमा छौँ टेक्निकल रुममा हुनुहुन्छ टेक्निसियन पार्टनर बिष्णु फ्रेष्ठ अनि आउनेहरूमा छु म तपाईँको दिलको साथी राजन दिल गुरुङ तपाईँ पनि आउनु सक्नुहुन्छ शून्य अनि शून्य छपन्न डायल गरेर कोही साथी आइसकेको इसारा मिलेको छ उहाँलाई पनि स्वागत गर्नुपर्ने हुन्छ हेलो नमस्ते हाई गुड मॉर्निंग इन नमस्ते आराम हुनुहुन्छ एकदम आराम त भन्नुस कहाँ देखि के भन्नु भयो म ए शक्तिपुर देखि पवन जंग भण्डारी अ हो पवन जंग भण्डारी निलम अधिकारी जी सँग राम्रो परिचय छ है हजुर हजुर सँगै हो दोस्त हो हाम्रो घरउदै हो धनकुटा दिजानगै पवन जंग के भन्नु भए रे भण्डारी हो भण्डारी आराम हुनुहुन्छ हजुर राजन दाइ हैन हजुर हजुर खान दिन म आ आ जंग आज़े आज़े। के नाम। ए, ए, जंग ए, ए, ए, जंग नाम को होला जस्तो लाग्यो तपाईँसँग त मेरो पहिला पनि कुराकानी भइसकेको छ नि त भइसक्यो एक्लै खानुभएको छैन त्यही ले त है तपाईँ <laughs> <laughs> सक्नु भएको छ अगाडि नै हुन्छ तपाईँ पनि आउनु भएको छ प्रोग्राम जस्ट फर इन्जोयमा इन्जोय, इन्जोय गर्नको लागि यो हामीले त्यसैको लागि भनेर चाहिँ एउटा इन्जोय खाले टपिक राख्ने गर्दछौँ प्रोग्राममा तपाई तपाईँको लागि पनि त्यही टपिक छ सुनिराख्नु भएको छ तपाईँलाई एक <laughs> तपाईँलाई एक, तपाई ला एक दिनको लागि प्रधानमन्त्री बनाइयो भने के गर्नुहुन्छ <laughs> एक दिन तपथ खाँदा बाँकी रहेको पल्ला चाहिँ के गर्नुहुन्छ मलाई पहल गर्थेँ रेलवे त्यो डाँडा काँडाभित्रबाट सुरुङ बनाउँदै रेलवे है हजुर गर्ने क्या अनिको लागि ट्राभल गर्नु पर्यो भने पनि ट्रेन त सम्भव नहोला नि त फेरि छोटो दुरीको लागि त छँदैछन् नि गाडी छन् अलिकति अब यो जस्तो मनकामना जानको लागि चाहिँ केबल कार छन् डाँडा टाढा <laughs> पुरै केबल कार हालिदिन्थे अनि अलिकति छोटो छोटो दुरीको लागि गाडी छँदैछ लङ टुरको लागि रेलवे बनाउने प्लानिङ मात्र पेस गरिदिने नि अनि काम त भइहाल्छ नि कार्यान्वयन त बिस्तारै हुन्छ एक वर्ष दुई वर्ष एक दशक दुई दशकमा त पुरा भइहाल्ला निकासका सर्वोच्च नेताहरूलाई चाहिँ सक्छ भने ल आउ मसँग ग्राउन्डमा चाहिँ अब संविधानमा इलेक्सन लड्न भनेर धम्की दिन्थे नि आह्वान पनि गर्नुहुन्थ्यो होइन <laughs> okay, आफ्नो आफ्नो सम्पूर्ण त्यहाँ हाम्रो एउटा सानो कमेडी ग्रुप छ उहाँहरू सबैलाई विकास भाइलाई सुजन दाईलाई लगायत धर्म दाईलाई सबैलाई र मलाई चिन्नुहुने सम्पूर्णलाई अहिले अर्पण ट्युन गर्नु भएको सम्पूर्ण श्रोताहरूलाई चाहन्छ कमेडी ग्रुपसँग हामीलाई भेटाउने होइन कुनै दिन भेटाउँदा नि कमेडी ग्रुप भनेको हामी चाहिँ अब डान्स पनि गर्छौँ नाटक पनि रचौँ हरेक गर्छौँ कि साथी सहकर्मी हजुर सहकर्मी दिपेन्द्र थिङ र म आफै आउँदैछु कार्यक्रम अर्पणको चौतारी लिएर यसमा पनि यस्तै रमाइलो कमेडी कुराहरू हुन्छ सँगसँगै उखान टुका पनि हुन्छ जोक्सहरू पनि पुरस्कार पनि जित्न सकिन्छ हुन्छ हामी त्यतिखेर नै भेटौँला अहिले भने तपाईँको लागि राख्छु उकालीमा पनि हजुर सना माया सलाला छोड रेले मा हे चलै छाड्यो पासन माया सलाला छोड रेले मास्तो होलाउ कालीमा पानी मोटर जादा इन्द्रकमल बस तजमैले तिमलाई नदा आउ न माया दया भाया गौरव दिलमा आसन ठुक ठुक करल गाडीमा ड्राइभर दाइको शासन मरी गयो पानि इन्द्रकमल फूलको बो तरकि तरकि नाजो काचि मन मलाके हट काली ओरारे भाञ्जन चउतारी रेलेमा सारा राहामे दोई दोउतारी mimagar cho hajur lautim romaya mimiga cho laut kas ko maya sala la chau her dilai ma mimiga cho ले पल्लपट्टि माया गर्छु तिमीलाई कतै होइला हुँदै जान्छ जो भनमा कुरा राख्छौँ जति राख्दैन र तिमीलाई यो ड्राइभर बाईको माया लो मैले त तिमीलाई रोजे बाचा कसम रो बन। पायो रो मलाई नकरायक मन लागमन केही नसोचे सु कि हाल मलाई तिम्रो जमन चिम्बन्दी माया गोलो मुहार जलाल ल्याइयो बजार तही डिजिटल काम पर्सा बजारको चौबिस कोटी चोक नेपाल बैङ्क अगाडि छ नि एक्सप्रेस हो oh, डिजिटल प्रविधि पांच मिनट में नई बैनर प्रिंट कर संपूर्ण प्रिंटमेंट कप टी शर्ट प्रिंट लगाय फोटो कपी को सुविधा लोडसेडिंग बेला में संपूर्ण काम करो प्रिंट एक्सप्रेस डिजिटल फोटो एंड फ्लेक्स प्रिंट खैरनी चार पर्सा बजार चौबीस को टीचोक एवरेस्ट बैंक राजेन्द्र लकांद्री लकांद्री मोबाइल अंठानब्बे पांच पचास बैसठी दुई सड़ता अंठानब्बे चार तिरपन्न सत्ताईस छ सै सतासी एक्सप्रेस त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 जानकारी अनुसार <laughs> होलिल्यान्ड जाने मोडमा फोन नम्बर अन्ठानब्बे चार बान्न चालिस चार सय बयानब्बे अन्ठानब्बे चार पचपन्न एकतिस छ सय एकाउन्न हुनस् प्रत्येक शुक्रबार वरिष्ठ आयुर्वेदिक डक्टरबाट उपचार भइरहेको सहरर्ष सा जानकारी गराउँदछौ तिमीलाई हाई स्कुल रोडमा रहेको मणिरत्न सुन चाँदी पशुरबाट सुनका गहना बनाइदिन्छु अब त भो ए हजुर सुन त सबैले बेच्छन् विश्वासिलो सुनको शुद्धता हामी दिन्छौ कम्प्युटर प्रणालीबाट नापतोल गरी राशि अनुसारको पत्तरहरू नयाँ पुरा र गर गहना ग्यारेन्टीका साथ खरिद बिक्री पनि गरिन्छ मडी पसल हाई स्कुल रोड फोन घामल्य मड़ीरत्न घामल्यूम फिटिंग का सामान हजार हम टॉयस मिस्त्री दक्षे प्लम्बर टॉयल्स से पाइन हमी कहाँ रोकियो कंपनी को धारो सात वर्ष को ग्यारेटी पांडा वोटर रिजाल पोलिटैंकी धारा फिटिंग पीबीसीप जीआई पाइप रहकर जानकारी कराइ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 ओके वेलकम ब्याक आफ्टर दिस सर्ट कमर्सियल ब्रेक म छु अनेरबाट तपाईँको दिलको साथी राजन दिल गुरुङ अनि कन्ट्रोल रुममा हुनुहुन्छ टेक्निसियन पार्टनर बेस्नु श्रेष्ठ प्रोग्राम जस्ट फर मा प्रोग्राम जस्ट फर इन्जोय रेडियो अर्पण्रेड फोर पोइन्ट फाइभ मेगा हर्जबाट अनि इन्टरनेट अनलाइनको पनि संसारभर सुन्न सक्नुहुन्छ प्रोग्राममा तपाईँ पनि आउन सक्नुहुन्छ साथीभाइलाई सम्झाउन सक्नुहुन्छ अनि आजको टपिकमा कुराकानी गर्न सक्नुहुन्छ भ्यू देखाउन सक्नुहुन्छ कोही साथी भएको छ तपाईँ पनि आउनु सक्नुहुन्छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छपन्न डायल गरेर कोही साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्नुपर्ने हुन्छ हेलो नमस्ते नमस्ते कसको नमस्ते खाएँ मैले हजुर कसको नमस्ते खाएँ मैले बर्मनगरबाट बर्मनगरबाट गर जी के, के गरेर समय एस गर्दै हुनुहुन्छ जेन्सलाई पनि छ त्यहाँ जेन्ट्सको लागि पनि काम हुन्छ जेन्ट्सको लागि पनि सामानहरू छ तपाईँसँग भनेको कस्मेटिकमा ओके आउँछौँ हामी फुर्सद मिलाएर कन्ट्रोल रुममा भएका टेक्निसियन पार्टनर रिजन र म पनि आउँछौँ है त्यता हुन्छ प्रोग्राम जस्ट फोर एन्जेमा आउनु भएको छ रमाइलो टपिक राख्नेछौँ रमाइलो आफ्नो विचार राख्न सक्नुहुन्छ टपिक राख्छु है तपाईँको लागि पनि म जस्तो एक दिनको लागि प्रधानमन्त्री बन्यो भनेदेखि त के हाल्छु भने के अरे कहिले पनि यो लोड सेडिङ हुन दिन्छ होइन अनि यो बाटोघाटो नपुगेको ठाउँमा बाटोघाटो पुर्याउनु पल गर्थेँ अनि गरिबदेखिलाई हेर्थ त्यस्तै गर्नुपर्छ अनि यो लोड सेडिङ चाहिँ नहुन के गपनाउनुहुन्थ्यो तपाईँ राधिकाजी तपाईँको मेरो आवाज आ... बुझिएको छैन क्या र है भन्नु ए हुन्छ हामी केही बेरपछि एउटा गीत बजाउँछौँ तपाईँको भ्यू पनि लिइसके त्यो गीत तपाईँ आफन्त जनहरूलाई डेडिकेट गर्न सक्नुहुन्छ अनि गरबाट राधिका शिकोटी हुनुहुन्थ्यो फेरि पनि कोही साथी आइसक्नु भएको छ भनेर इसारा मिलिरहेको छ उहाँलाई पनि स्वागत गर्छु हेलो नमस्ते हेलो नमस्ते हेलो कोही साथी हुनुहुन्थ्यो खै कुराकानी हुन पाइराखेको छैन विष्णुजी के भएको छ त्यतातिर अलिकता मिलिरहेको छैन फेरि पनि आइसक्नु भएको छ उहाँलाई पनि स्वागत गर्छु हजुर नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ चुडामडि आचार्य तपाईँसँग मेरो पहिला पनि भेट भएको छ फेरि हुन्छ आज पनि भयो यसै गरी बेला पनि हुन्छ भन्ने आशा छु है अनि खानपिन भयो है आराम पनि हुनुहुन्छ त्यसो भए अनि यो गर्मीलाई चाहिँ कसरी चलिराख्नु भएको छैन अहिलेको दुई चार दिन भयो झन् गर्मी बढिराखेको छ है हुन्छ चुडामजी तपाईँको लागि पनि आजको यो रमाइलो टपिक राखिहाल्छ राख्नु तपाईँलाई एक दिनको लागि हाम्रो देशको प्रधानमन्त्री बनाइदियो भने सबैभन्दा पहिला के गर्नुहुन्छ पहिला मैले खाइ आजसम्म अरूले गर्न नसकेको कुरो तपाईँले देखाइदिइहाल्नु पर्यो होइन अनि तपाईँले त्यसो गर्नुभयो भने हामी चाहिँ कहाँ जाने फेरि त्यो कुरा अब <laughs> त अब यहाँभन्दा अगाडि जति प्रधानमन्त्री भएन तिनीहरू सबैले सोच्नु पर्यो भिङ्गाइहाल्नु भएको छ तपाईँले होइन सिडामारी चाहिँ प्रोग्राममा आउनु भएको छ कि मेरो पछि एउटा मिठो सङ्घ रिमेक भर्सन सुनाउँछ कला सुनाउन चाहनुहुन्छ मैले अब सबै आफन्तहरूलाई साथीभाइहरूलाई र यो कार्यक्रम सुन्नेहरू हुन्छ अहिले भने छुट्टिन्छौँ है हवस् नमस्कार नमस्कार सौराज सोकबाट हुनुहुन्थ्यो चुडामरी आचार्य तपाईँ पनि आउन सक्नुहुन्छ शून्य अनि शून्य छपन्न डायल गरेर आफ्नो भ्यू राख्नुको लागि रमाइलो भ्यू हुने गर्दछ कोही साथी फेरि पनि फोन लाइनमा आइसकेको इसारा मिलिरहेको छ उहाँलाई पनि स्वागत गर्छु हेलो नमस्ते नमस्कार रामचन्द्रजी अनि पसल बाहेकहरू के के गर्दै हुनुहुन्छ त्यो त पसलकै काम भयो त्यो अलावा के छ त्यो त पसलकै काम भयो त्यो अलावा के छ अहिले बिचमा ग्याप भइराखेको छ अनि अब तपाईँको लागि पनि एउटा टपिक राखिहाल्छु आजको रमाइलो टपिक राख्छु रामचन्द्रजी तपाईँलाई एक दिनको लागि प्रधानमन्त्री बनाइदिऊ भने के गर्नुहुन्छ तपाईँ अब के गर्ने भन्नु अब त्यत्रो त्यत्रो तिन तिन महिनासम्म पदग्रहण गरेर बसेका मन्त्रीहरू त तिन महिनासम्म केही परिवर्तन गर्दैनन् बढाएको बढाइ अब म एकदिन प्रधानमन्त्री भएर सबैलाई आशीर्वाद दिँदा दिँदा ठिक हुन्छ होला आशीर्वाद मात्रै दिनुहुन्छ है त्यो एक दिनमा त्यही दिनसम्म बधाई खाँदा खाँदा सकिन्छ त्यो टाइम है हुन्छ रामचन्द्रजी प्रोग्राम जस्ट फर इन्जोयमा आउनु भएको छ केही बेर हामी तपाईँको लागि एउटा रिमेक भर्सन बजाउनेछौँ तपाईँ आफन्तजनलाई सम्झाउन सक्नुहुन्छ आफन्तजन भन्नाले हाम्रो पसलमा काम गर्ने पुरा गनी भाइरस भन्ने छन् होइन अनि दोकानको साउहरू दुईजना हुन्छ यो कुरो चाहिँ गर्नु होला तपाईँ आफै यताउताबाट अहिले भने तपाईँबाट छुट्टिन्छौ ल भाइ हवस् त नमस्कार रामचन्द्रजी हुनुहुन्थ्यो वीरेन्द्रनगरबाट र कोही साथी फेरि पनि आइसकेको इसारा मिलिरहेको छ स्वागत नमस्ते! नमस्ते! अजर की को कर पक्का कस्त मेल मिला खुसी लाग्यो नवीनजे पसल बाहेकहरू के गरेर राख्नु भएको छ कि मतै व्यस्त हुन्छ सामान दिएको दे पैसा लिएकोले सामान दिएको दे, दे, दे, दे, दे।, दे, दे पैसा लिएकोले होइन <laughs> एकछिन पनि त्यही टपिक छ तपाईँको एक दिनको लागि प्रधानमन्त्री बनाइदियो भने सबैभन्दा पहिला के गर्नुहुन्छ यदि म नेपालको प्रधानमन्त्री भएँ एक दिनको लागि तपाईलाई, रेडियो अर्पण होइन माइत गजी मेरो बुढीलाई र छोरालाई र सम्पूर्ण संरचक बासीलाई हुन्छ छुट्टिन्छौँ है त अहिले नमस्कार नमस्कार छौरा चौकबाट नवीन आचार्य हुनुहुन्थ्यो अब भने तपाईँको लागि एउटा फेरि रिमेक भर्सन राख्नुपर्ने हुन्छ अबको क्रममा तपाईँको लागि राख्दछु मनकामना केवल कारैमा के मनखामाना केबुल बारेमा तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्फोट हन्ड्रेड फोर पोइन्ट फाइभ मेगाहरज र इन्टरनेट अनलाइनबाट पनि सन् सुन्न सक्नुहुन्छ जहाँ इन्टरनेटको सुविधा रहेको छ तपाईँले लगन गर्नुपर्ने हुन्छ डब्लु डब्लु इन्टरनेटबाट लगन गरेर संसारको जुनसुकै कुनाबाट पनि सुन्न सक्नुहुन्छ म छु तपाईँको साथमा अनेरबाट तपाईँको दिलको साथी राजन दिल कन्ट्रोल रुममा हुनुहुन्छ टेक्निसियन पार्टनर विष्णु श्रेष्ठ र यो प्रोग्राम तपाईँले मन पराउनु भएको प्रोग्राम जस्ट फर इन्जोय जस्ट फर इन्जोयको आजको लागि भने लगभग लगभग समय सकिसकेको इसारा गरिराख्नु भएको छ टेलिभिजन पार्टनर विष्णुले एटिनजेलसम्म रेडियो अर्पण हन्ड्रेड फोर र इन्टरनेट अनलाइनबाट डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कमलाई लगन गरेर जहाँ हुनुहुन्छ जसरी हुनुहुन्छ जे जस्तो अवस्थामा हुनुहुन्छ सधैँ स्वस्थ रहनुहोस् सकुशल रहनुहोस् भन्दै प्रोग्राम में फोन करपूर्णप्रति थैंक यू भेरी मच रोग्राम में फोन डाइल करने साथी तथा नलाग्ने साथीला थैंक यू भेरी मच रहा रेडियो अर्पण सुन्ने तई संपूर्ण में हृदय देखने आभार व्यक्त करते आज को लगी योग एपिशोड बाट को लगी इशारा ने बोला पर्देन संग को को साथी प्रोग्राम जस्ट फर इंजोय छुट्टी म राजन दिलगुरुंग नमस्ते तैंक बाकी शुभ रहोस् हेव अ गैड टाइम सो माया माया माया दिना माया को रेडियो आर एक सौ चार थोप्लो मेगा हाल।